समय जस्तै समय बग्दै गयो नदी जस्तै दिनहरू ढल्दै गए नफरकनी जवानी जस्तै अन्तत जय छाङ्छा चा आफैले अनुभूति गर्यो अन्तत जय छाङ्छा चा आफैले अनुभूति गर्यो आफैले विश्लेषण गर्यो आफैले मूल्याङ्कन गर्यो र आफैले निर्ल गरी निष्कर्ष निकाल्यो वास्तवमा जय छैन वास्तवमा जय छाङ आफैमा केही होइन रहेछ एकदम पराधीन र परावलम्बी रहेछ अरूको आधार विनाको अस्तित्व उसको शून्य शून्य रहेछ वास्तवमा जय मान्छे नभएर केवल बुख्याचा जीवन बाँच्दो रहेछ जय छाङ बुख्याङ जय छाङ कवि जय छाङसा उहाँको शब्दचित्र कविताबाट आजको उद्घारको उठान गऱ कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौडेल बहुविधाका श्रष्टा कवि तथा निबन्ध शिल्पी जय छाङसा नेपालको स्टुडियोमा हार्दिक स्वागत गर्दछु धन्यवाद सर साहित्यका विभिन्न विधामा कलम चलाउनुहुन्छ तर रेडियोमा भने पहिलो पटक आफ्नो सृजनशील आवाज दिँदै हुनुहुन्छ एउटा सुखद समय मान्नुपर्छ कविता संग्रह निकाल्नु भएको सन् दुई हजार है फोटोम्याकको किनारमा हजुर त्यसपछि छाङछाको प्रेम कविताहरू दुई हजार पाँचमा निकाल्नुभयो हजुर नियात्रा संग्रह निकाल्नुभयो उन्नाइस सय पञ्चानब्बेमा कंगारको देशदेखि आइफेल टावरसम्म त्यसपछि चाँप फुल्ने पहाड मुनतिर हजुर यो चाहिँ अन्ठानब्बेमा निकाल्नु भयो बादल रुँदाको जुरिच यो चाहिँ दुई हजार तिनमा निकाल्नुभयो साझा प्रकाशनबाट बिब्लेटो आकाशको धरातलतिर दुई हजार छमा निकाल्नुभयो साझा प्रकाशनबाटै दुहाको सिधा उडान भन्यो चाहिँ छापिँदै छापिँदैछ हजुर अनि यो यात्रा गर्दाखेरि पथ प्रदर्शक संग्रह भनेर पनि प्रकाशित गर्नुभएको रहेछ अमेरिका यात्रा आख्यान र इलम दुई हजार छमा प्रकाशित गर्नुभयो रत्न पुस्तकबाट कतार सारथी पनि रत्न प्रकाशित गर्नुभयो वंशावली पनि सम्पादन गर्नु छ है छाङ्सा बान्ताबा राईको सम्पादन पनि गर्नु भएको छहरा साहित्यिक मासिक निपसुङ अन्तर्दृष्टि साहित्यिक द्वैमासिक अमेरिकाबाट निस्कने पत्रकार पनि सम्पादन गर्नु छ पुरस्कार पनि पाउनु भएको छ अमर कविता पुरस्कार दुई हजार बाहन्न पाउनुभयो श्रष्टा पुरस्कार सिक्किमबाट उन्नाइस सय अन्ठानब्बेमा पाउनुभयो धरोणीधार द्धर पुरस्कार दुई हजार लेखनको साथसाथै सम्मानित पनि क्रमशः क्रमशः भइराख्नु भएको छ धन्यवाद त्यसको लागि ठिकै छ अब सम्मानित हुनुपर्छ पुरस्कार पाउनुपर्छ भन्ने ध्येयले त लेखिँदैन कुनै पनि स्रष्टाले आफ्नो कुराहरू कसरी सम्प्रेषण गर्न सकिन्छ र पाठक सामु कसरी पुर्याउन सकिन्छ भन्ने नै मुख्य ध्येय रहन्छ हजुर यहाँले लेख्नु भएको शब्दचित्र कविताको उठान मैले उद्घारमा उठान गरिसकेको छु बुख्याचा जय छाङछा चा भनेर लेख्नु भएको छ नि आफैमाथि ले लेख्नु भएको छ नि कविता केही तस... कविता पुरै सुनौ यो त आफैमाथि अब जे छ हामी मानव जीवनमा अरूलाई घोचेर अथवा देखाएर लेख्नुभन्दा आफैमाथि लेख्नु सजिलो र कसैबाट आरोप प्रत्यारोप पनि खेप्नु नपर्ने सही कुरा के हो आफैलाई बिम्ब बनाएपछि यो त अब यो अब एउटा पूर्वीय चिन्तनको उसलाई लिएर लेखिएको हो सुन बुख्या छ जया छाङ्छ मेरो कविताको शीर्षक नै बुख्या छ जया छाङ्छ धेरै त बुख्या छ भने थाहै होला हामी तर्साउने भनेर खेतमा ठडाएर राख्छौँ मान्छेको आकारको जसले चाहिँ कागहरू उहरूलाई चाहिँ हटाउने काम गर्छ त्यही हो चिन्तन गर्छ मनन गर्छ अझै गहिरेर सोध्छ र आफै प्रश्न गर्छ आफैलाई को जय छाङ्छ के हो उसको मौलिक परिचय कुन अजीबको चिज हो जय छाङ्छ आफै स्पष्ट छैन यी कुराहरूमा तर पनि ऊ आफैलाई संसारकै सर्वश्रेष्ठ जीव हुँ भन्दै आडम्बरीको हासो खिच खिताउँदै तनेरी बतास जस्तो हुइकिएर दुई वित्तको छाती फुलाउँदै हिँड्छ अरूले निर्माण गरिदिएको सड़कमा दुई बित्ताको छाती फुलाउँदै हिँड्छ अरूले निर्माण गरिदिएको सड़कमा उसको आफ्नोपन भनेको फिटिक्कै केही के छैन अरूले नै बनाइदिएको जुत्ता लगाएर सुरक्षित र फुर्तिलो बनेको महसुस गर्दै टक सडकमा आवाज निकाल्दै हिँड्छ उसले पहिरिने कपडा अरूले नै बनाइदिएको छ अर्कैले सिलाइ बुनाइ गरेर तमतार पारेको पोसाकमा सजिएर रबाफिलो बनेको अनुकरण गर्दै फाइभ फुटी लगाउँदै हिँड्छ बगैँचामा फुलेको कोमल र सुन्दर फुललाई टपक्क टिपेर आफ्नो कोटको देब्रेपट्टिको माथिल्लो खल्तीमा सिउरेर फुल, को फुल जस्तै सुन्दर रहेको अनुभूति गर्दै ठुलो काँचको ऐना अगाडि उभिएर पुलुक्क हेरेर मुसुक्क मुस्कुराउँछ ऐना नए कसरी चिंतियोला उार नए कसरी चिंतियोला उसके अन्हार समय बग्दे गयो नदी जस्ते दिन ढल्द गए नफर्किने जवानी जस्त अंत जय छांगा आपूति गर्फले विश्लेषण आफैले आपकन करी निष्कर्ष निकलो वास्तव में जय छांगा आपको एकदम पराधीन परालम्बी रहेछ अरूको आधार बिनाको अस्तित्व उसको शून्य शून्य रहेछ वास्तवमा जय छाङ्छ चा, मान्छे नभएर केवल बुख्या छ जीवन बाँच्दो रहेछ जय छाङ बुख्या छ बुख्या छ जय छाङ चा, जय छाङ छुख्या चा, छ बुख्या छ जय छाङ धन्यवाद चा, बुख्याङ चा। बगैंचामा फुलेको कोमल र सुन्दर फुललाई टपक्क कटिपेर आफ्नो कोटको देब्रेपट्टिको माथिल्लो खल्तीमा सिउरेर फूल जस्तै सुन्दर रहेको अनुभूति गर्दै ठूलो काँचको ऐना अगाडि उभिएर पुलुक हेरेर मुसुक्क मुस्कुराउँछ ऐना नभएको भए कसरी चिन्थ्यो होला उसले आफ्नै अनुहार जय यस्तो रमाइलो मान्छे हुनुहुँदो रहेछ है लिऊ न एउटा भावना हो आफ्नै शब्द चित्र कवितामा लेख्नुभयो तर आम मान्छेहरू त यस्तै त हुन्छन् नि होइन त्यही हो योभन्दा मा रा, रा पर भाग्नै सक्दैन आँखीमा हामी त पराधीन छौँ परालम्बी छौ अरूकै भरमा न हामी टिकेका छौँ वास्तवमा सम्पूर्णतामा एउटा मान्छे भन्नै सक्दैन नि हुनै सक्दैन नि यही कुरालाई एउटा बिम्बात्मक रूपमा अब आफ्नै नाउँमा राखेर लेखेको हो तर पाठकले आफ्नो नाउँ त्यहाँ मेरो जय छाङ्छको नाउँमा चाहिँ आफ्नो नाउँ राखेर पढ्नुपर्छ त्यसपछि यसको यथार्थ बुझिन्छ भन्ने मलाई लाग्छ यो कविता जस्तो अनुभूत गरौँ न यो उहाँहरूकै लागि समर्पित हो उहाँहरूकै लागि लेखिएको हो उहाँहरूकै उहाँले नै पढ्नुपर्छ भने मेरो अनुरोध पनि हो अनि यहाँ चाहिँ त सरकारी सेवामा हुनुहुन्थ्यो होइन परराष्ट्र सेवामा हजुर लामै रहेँ म करिब बत्तीस वर्ष चाहिँ म परराष्ट्र सेवामा रहेँ संसारै नभ अब आधी गोला त घुमियो होइन त्यही भएर पनि यात्रा लेख्नुभयो नि त शुरू में नि कंगारू को देश देख टावरसम भन्ना अस्ट्रलिया देख पेरिस कवर पेज अगड़ी बावन्ना साल अब यही परराष्ट्र सेवाले नै वास्तवमा यो नियात्रा चाहिँ मलाई दिएको हो नत्र भने मैले यसरी ग्लोब संसारका वहरमा चाहिँ घुम्न सक्दिनँ थिएँ अब जुन कुरा भयो पहिलादेखि नै अब पराष्ट्रमा जाहिर खानुभन्दा अगाडि नै पत्रकारिता वारमा मेरो अब कलम चलिरहेको हुँदाखेरि धेरै साथीहरूले के भन्यो त देश विदेश घुम्छस् जान्छस् होइन कम्तीमा हामीलाई के दिए हामीलाई उपहार दिनुपर्छ हामीले पनि त घुम्नु पर्यो नि त्यो ठाउँमा भनेर त्यही आग्रह उसलाई नै वास्तवमा सिरोपर गरेर अब पहिला त मेरो लेखन चाहिँ कथा हो हजुर तर कथाका किताबहरू निस्केनन् एक दुईवटा प्रकाशित भए अनि त्यसपछि अब म यात्रामा आएका हौ अनि फाटा फुटा कविता लेख्छु मूलत म अब यात्राकार नै हो कवि भन्दाखेरि पनि यहाँको थास्ती बस्ती त भोजपुर भोजपुर एकदम रमाइलो जीवनदेखि बोश्पुर नै लेख्नुहुन्थ्यो स्कुलदेखि लेख्थेँ म कति सालको कुरा हो म सत्ताइस अठाइस सालदेखि लेख्थेँ अब वास्तव भने यो रेडियो नेपालले अठाइस सालमा नयाँ शिक्षा बारे एउटा देशव्यापी रूपमा निबन्ध मागेको थियो त्यसमा मा, मा। मैले पनि लेखेर पठाएको थिएँ अब रेडियोबाट प्रसारित पनि भएछ जुन कुरा चाहिँ मेरो निबन्ध सुनेर भरतपुर चितवनमा पढ्ने वीरेन्द्र कलेजमा पढ्ने सत्य मोहन उहाँले मेरो निबन्ध सुनेर एउटा चिठी पठाउनु भएको त्यो बेला म त्यो बेला झापामा पढ्थेँ त्यहाँ त्यो चिठी म मसँग अहिले छैन ती सत्यमोहनजीसँग पनि मेरो भेटघाट कहिले पनि हुन सकेन तर उहाँले के भने यस्तो राम्रो निबन्ध तपाईँले नौकक्षीमा पढाखेरि लेख्नुभएछ जुन चाहिँ म अहिले कलेजमा पढ्छु त्यतिको ऊर राख्थिनँ भन उहाँले त्यस्तै केही कुराहरू लेखेर पठाउनु भएको थियो तर मेरो निबन्ध खालि यहाँबाट एयर मात्रै भएको हो कि अथवा केही पुरस्कृत भएको हो त्यो चाहिँ मैले कहिले पनि थाहा पाउन सकिनँ र त्यो कहाँ कस्तो अवस्थामा छ त्यो निबन्ध वास्तवमा पछाडि मैले यहीँ रेडियोमा काम गर्ने मेरो अब अग्र साथीहरू भनौँ बुलुमुकाहरू सायद यहाँलाई पनि मैले भनेको थियो होला त्यो चाहिँ बाघिन अथवा कुनैमा प्रकाशन भएको भएदेखि पाऊ भनेर तर त्यो सम्भावना झन्कारमा अब काहीँ होला त्यो त्यसले पुरस्कृत भयो कि भएन त्यो पनि थाहा छैन अब सत्य मनजीसँग भेट्नु पाए सुनेर चिन्य नचिनेको एउटा महेन्द्र रत्न माध्यमिक विद्यालय तोप गाईसम्म म पढ्थेँ उहाँ चिठी पढाउनु भएको थियो त्यो चिठी पाएपछि मलाई थाहा भयो कि मेरो निबन्ध रेडियोबाट एयर भएछ तर म आफैले सुन्न पाइनँ यो दुःखद कुरो अब त्यो के भयो त्यो खोजी कुरो पनि भएन सायद त्यो बेला ओ, अब सय दिएको पनि थियो कि त रेडियोको पनि जिम्मा हो प्रसार भइसकेपछि यहाँको कानमा नपरे पनि तपाईँ यसरी प्रसार भयो भनेर पत्राचार गरिदिएको भए हुन्थ्यो फेरि अब रेडियो भनेको एकवरो माध्यम पनि भयो अहिले जस्तो सबै सञ्जालले घेरिएको जमानाको रहेन अहिले जस्तो भएको भाइ भनेर एसएमएस को घरमा पनि त खबर पाइन्थ्यो पाइन्थ्यो रेडियो सुन्दै गरेको श्रोताले पनि तपाईँलाई फोन गरेर ल यतिखेर रेडियो सुन्नुहोस् भनेर भन्न सक्नुहुन्थ्यो जमाना निकै अगाडिको रह्यो हामी पनि खोज पनि गरौँला अब चाहिँ के सुनाउनुहुन्छ नियात्राका केही पदचिहरू तैपनि निबन्ध शिल्पीले जहाँ जहाँ टेक्नु भयो जे जे देख्नुभयो त्यही लेख्नु भएको न हो यो साझा प्रकाशनले दुई सालमा बादल डुरी भने मेरो किताब प्रकाशन गरेको थियो त्यसैमा रहेको यो शीर्ष लेख नै सुनाउ जस्तो लाग्यो मलाई सुनाउ लाग यो चाहिँ अब जुरिच भन्ने त अब सुविजरमा पर्छ म तत्कालीन बेलामा चाहिँ उन्नाइस सय छयासीदेखि उन्नाइस सय नब्बेसम्म जर्मनीमा थिएँ त्यहाँ चाहिँ एम्बेसीमा काम गर्थे त्यही सिलसिलामा हामी चाहिँ अब जुरिच अब हाम्रो एउटा ग्रुप गएको थियो त्यो बेलाको संस्मरणदल डुजाको जुरिज मन एक सर्वो आंखा पुखियो पोखियो को फाट भरी थाई पाइन मैले कुन बेला आंखा बनेर मन टासी सके सुंदरता का कण में हुआ निर्मग्नतापूर्वक हाँसदली कैद को सानो उपमा हो गमला गमला रदली में सीमित भरपा जाने का हाँ हसाउन कदापि पशी पड़ेगा मृदु मुस्कान छर्न उजाली घर रुशी उमेर बांचने यात्रा में संघर्ष तिनै सुन्दरतालाई चुमेर लो लगाएका छन् मेरा आँखाहरू गिद्धे नजरले चोर्न हर्दम प्रयत्नको सिडीमा रहेको पाएँ मैले मेरो आँखालाई दोष आँखाको होइन अनि मनको केवल सुन्दरतालाई दोष थुपारे मैले नडाँधी भन्ने हो भने सुन्दरताको बिलो पाउने आशामा हरदम लागिरहेको पाएँ मैले मेरो दृश्यलाई मन त्यस्तै ते, खिच मन त्यतै खिचिएको पाउँदा मोटरको थकवट बिर्सिएँ त्यसै त्यसै गमलाको आयातमा पारि पाताल छेड़ने जराह तैपनी लोटस टूलिप गुलाब भर्स फकर फूले यनव जवानी को उच्चतम बिन्दुमा में पुगे मन लोभ्या लाल जुरीत शहर का फूल आखा तीन गमला में संघर्षरत फूल ठोक बारम्बार बुकी गुरास सुनाखारी भाईन कित्न सरासर पसरत तीर्य हम हम यात्रा दल को साथी नेपालको उच्च पहाड़ी श्रृङ्खलामा आफू खुसी उम्रिने र फुल्ने फूल यहाँ खोजेर पाइँदैन यहाँका सुन्दर टुलीपूलहरू पनि त पाइँदैन नि ने नेपालमा मैले जवाब दिएँ बाटाको समानान्तर बनाएर दौडाइरहनु भएको छ कार शङ्करजीले बाजेलको मनमोहक एवं अविस्मरणीय दृश्य गर्दै जुरुसमा पुगेको छौँ हामी बाजेल र जुरुस बीचका सुन्दर ठाउँहरू फ्रिक र वार्डेनलाई पछाडि छाडेर अगाडि बढ्ने क्रममा जिजको न्यानोपनलाई अंगालो मार्न आइपुगेको छौ हामी सुन्दरता भित्र हराएको छ मेरो मन तिर्खा आँखाहरू सड़कमा चिप्लिने सानो र होचो कार भएकोले छिटिज ताडिन सकेन पटकै बाटो छेउका कारहरू गाह्रोको दायरा भित्र सीमित बनेको छ दृश्य छिटिज अगाडिको शिशदार भवन हेर्नुहोस् न त्यो त ब्याङ्क रहेछ सन्नाटालाई चिर्दै ठट्टौली पारामा शङ्करजीले भन्नुभयो शङ्करजी बिन ठट्टा गर्नु त्यो त स्विजरल्याण्डको प्रसिद्ध बैंक आम्रो होइन र माधवजीले बिचैमा जवाब दिनुभयो हाँसुको पर् छुट्यो कार भरि मोटर भने धिमा गतिमा गुड्दैछ जुरिसको पवित्र भूमिमाथि मन खुसीले माथिएको छ हुन पनि जिस पुग्न साथ सुशी र धनी सांस्कृतिक जीवनमा लहराउँदै मौल आएको पाएँ जुरिसलाई थुप्रै थिएटर ओपेरा, बैंक भवन अस्पताल गिर्जाघर नगर भवन रेस्टुरको चल पहलमा हराएको पाए जुरिसलाई फेवा र पोखराको सम्झना आयो जुरिस देख्नसाथ जिसको सम्पूर्ण भूभाग सत्र सय मध्ये करिब अठाइस वर्ग माइल ओगटेको छ फेवा तालमा काठका डुङ्गोहरू सलबलाउँछन् त यहाँका तालहरूमा मोटर मोटर गुडाआउँदै शङ्करजीले भन्नुभयो माधवजी भन्नुभयो किन र हामी मध्ये कसैले सोधे माधवजीलाई राष्ट्रपिता श्रीपाद त्रिभुवनले बिसन दुई हजार एघार सालमा इहलिया त्यागी बक्सेको अस्पताल मौन त छायो कारभरि शान्तिप्रिय देश स्विजरल्यान्डको काखमा लुटपेट नै आनन्द डुबिकी मारिरहेको छौँ हामीले कुनै देश र राष्ट्र एवं महादेश महा देश स्विजरल्याण्डको रमणीय नगर हो जुरी वैदेशिक युद्धबाट टाढै बसेर सन् पन्द्र सय पन्ध्रदेखि कुनै युद्धमा सम्मिलित नभई सन् अठार सय पन्ध्र अप्नाएर बसेको देशभित्रको मनोहरी शहरमा पुग्दा शान्ति मिल्यो मनलाई टेक्नु भयो आफूले आँखाले देखेका कुराहरूलाई हरफमा यस्ता नियात्रा लेख्नुभयो लेखे मध्येमा पनि यो चाहिँ राम्रो लेखे भन्ने हुन्छ नि आफूलाई होइन त्यो त अब सबै नै आफूले लेखेको नराम्रो भन्ने त कुरै भएन होइन औसतमा अलिअलि फरक पर्लान् तर अब ती सबै आफूलाई मन परेर लेखेका हुन् कुन चाहिँ सन्तान आमा बुवालाई नराम्रो लाग्ला त्यही यो, यो पनि यसमा नि मिहिनेत छ कति टिपोट गर्नु पर्यो हिँड्दा हिँड्दै अब कल्पनाको उडानमा जानु पर्यो यी त जसरी नानी जन्माउँछन् हाम्रा दिदी बहिनीहरूले आमाहरूले अस्ति त हो नि लेखन पनि लेखन सुरु गरायो भने कहाँबाट सुरु गर्ने शीर्षक के राख्ने कुरो नै अब तिन चार दिन त्यसैले खान्छ र अनि कसरी चाहिँ सुरु गर्ने कसरी इन्ड गर्ने अब संसारका अत्यन्त विकसित मुलुकहरू पनि डुल्नु होइन जन्मेहरूको माटो म धेरै त आफ्नै साथीभाइ देख्छु र म जहाँ डुलेको छु मैले खाली खुट्टाले गोठालो गरेको छु मैले गाई धपाएको छु अब मैले कुकुरैन छ हरेक कुरो छ त्यो भन्दा पनि आफ्नो माटोलाई चाहिँ जहाँ गए पनि म सम्झिन्छु किनकि त्यही माटोले मलाई यो पृथ्वीमा टेकएर यत्रोसम्म हुर्काएर यहाँ ल्याइ त्यसले जहिले पनि म अब धन्य छु त्यो माटोप्रति किनकि म मा हरेक प्राय मेरो लेखमा आफ्ना गाउँ र जिल्ला आफ्ना जुन चाहिँ खोरियाहरू कुरो नै आउँछन् किनकि म त्यसै परिवेशमा घुमिरहेको छु रुमलिरहेको छु म त्योभन्दा टाढो जान सक्दिनँ सायद त्यसलाई लिएर पनि आफूसँग मिसाउ अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नटाउने भइसकेको छु इन्जिनियरले सुनुन नेता प्राध्यापक र कविहरूले सुनुन को ले सुनूज। रेडियो तरंगमाक्रम उगार सुनी अभिव्यक्तिम उमा यहां सृजना पठाउन सकूार पोस्ट बक्स नंबर छतीस रेडियो काम आईडी हो रेडिओदगार एट रेडियो उदगार एट जीमेल डॉट कम श्रोताहरूको साहित्यमा उद्घार सुनिबन्ध शिल्प यो चाहिँ मैले कतारमा लेखेको कविता हजुर यसको शीर्षक पनि छ गाउँ बोकेर यात्रामा तर यो कविता बुझ्नलाई अब धेरै पारिभाषिक कुराहरू पनि बुझ्नुपर्छ कतारमा चाहिँ ग्रेन छ एकदम अब त्यहाँ पहाड भने देख्न पाइँदैन खोला भने देख्न पाइँदैन त्यहाँ पुल लगाउनु पर्दैन अनि रुख बिरुवा भनेको हाम्रो घुँडासम्म आउने बाहेक उम्रिँदैन र अहिले जुन चाहिँ रुख बिरुवा लाउने गरेको छ त्यो चाहिँ समुद्रको मान्छेलाई हुर्काउनुभन्दा गाह्रो गरेर उसको जरा जरामा पानी भने छानेर त्यहाँ लगिन्छ छा। र त्यस्तो ठाउँको अब यसको भनेपछि नै क्षितिज भनेको नै त्यो बालुवा नै देखिने हो जति हिने पनि बालुइमा हिँड्ने हो त्यसो छ त्यसमा चाहिँ मैले एउटा यात्रा गर्दाखेरि मैले आफ्नो गाउँ सम्झिए हा। मेरो गाउँमा त अब खोला छन् नाला छन् हरेक पुल लाउनु पर्छ खोला तर्नलाई ठुला ठुला जंगल छन् अब जंगलमा चाहिँ हामी गोठाला गर्थ्यौं गोठालाहरू हुन्छन् तर त्यहाँ अब निर्जन टापु जस्तो ऊ छ अब यसलाई चाहिँ त्यसरी नै बुझौँ यो मरूभूमिको कविता हो गाउँ बोकेर यात्रामा यो चाहिँ अब त्यहीँको ठाउँ छ अल जुबार भने यो त्यहाँको स्थानीय नाउँहरू चाहिँ अब त्यही भाषामा राखेको छ अल जुबारा क्षेत्रको अलघुबरियाबाट अल, अल, अल जमैलिया घुम्न जाने क्रममा आफू जन्मिएको गाउँ सम्झिरहेको छु हो किन हो किन मलाई गाउँको यादले सताइरहेको छ यस बेला के तपाईँहरू पनि नयाँ ठाउँमा घुम्दा आफ्नो गाउँलाई सम्झनुहुन्छ के तपाईँहरू पनि नयाँ ठाउँमा घुम्दा आफ्नो गाउँलाई सम्झनुहुन्छ पहाड़ को निधार में टीका लगाए जस्तो अग्ला होच डांडा जीच हरा मेरो सानो गांव कसरी कसरी आईपुगो मेरे समझना में मरूभूमि बीच में बने को डोरी टांग जस्ते बाटो में दौड़ी रह रेपीम भाव में आकाश पताल के भिन्नता छस्तम होतार को अल घुबरिय न अल घुबैरियन सब को वास्तव अल घुबेरिया अल जमी को करीब दुई घंटा को यात्रा में मरुभमि क्रम में निर्जन रूमाल बालुआ का नांगा फाटर बिरुआ रसम खाएर कहींर्कने प्रतिज्ञा करें उजाड़ बनाई छोड़े उदास समतल क्षेत्र डांडा काड़ा बिर्स बास मगन समेत नी पर भूमि जस्ते मरुभ को यात्रा गर्द कर गाँव समझिए अचानक परित्यक्त भूमि जस्ते लगने मरूभूमि को यात्र गर्दा गर्दे, किना हो कर गाँव समझिए अचानक गाँव में अग्ला होचा कानले का बारी रात हरियो मुस्कानमा रमाउने ठुला साना रुख बिरुवार छन् गाउँबाट उकाली ओह्राली बाटो सुरु हुन्छ र पाख पर्वत छिचोलेर अर्कै बिरानो गाउँमा लुसुक्क पुर्याउँछ घाँसे दाउरेहरूको चहल पहल हुन्छ जंगलमा चिने जानेका मान्छेहरू भेटिन्छन् बाटोघाटोमा त्यसैले त जहाँ गए पनि जहाँ पुगे पनि मुटुभरि हुन्छ गाउँ आँखाभरि हुन्छ गाउँ वास्तवमा गाउँ हर समय आफैसँग हुन्छ तपाई कुनै त हेर्नुहुन्छ कि मरूभूमिको एकनास यात्रामा बेदाक निखर निलो आकाश बालुवाको एकाल साम्राज्य एक तमासले मोटरको यात्रामा जुटिरहनु दिक्क लाग्दो र सुन्य अनुभूति भए पनि अलघोबे अटौरिया सुनसान क्षेत्र हुँदै अल जमलिया बढ़िरहँदा झुकिएर उम्रिएका तर जमिन छोड्न नसकेका म पुडके रूख में हाथ रा दीर्घायु को आशीर्वाद दिख बढ़ी निरंतर अल जमेलिया कतार को मरूभि यात्रा रत रहे ओझे लीन सक आख गांव रसाई सर् सकन मोटू बाट गांव साक्षी तपाय गांव बोक यात्रा में निस्किन हि हम मैं साव बोक यात्रा में निस्किन हूं कि कतारमा लेख्नु भएको है यो कविता बिम्बहरू बडो राम्रो मिलाएर रा, चिटिक्क चिटिक्क मिलाउनु भएको राख्नु भएको छ सुन्दर कविता सुनाउनु सुनाउनुभयो अर्को पनि एउटा कविता सुन्ने रहर थियो खुत्रुक मर्छ जय छाङ्सा भनेर एउटा कविता उहिले लेख्नुभएको थियो नि कविता यादमा छ नि है हजुर सुनाउँदा हस् यो आफै हो भने जस्तो भनेको ठाउँमा खुत्रुको मर्छ अब जस जल जसले वाचन गर्ने उनले बुझिदियो भने वास्तवमा यसको जुन लेखेको ऊ होइन सार्थक त हुन्छ यसको यसलाई न्याय हुन्छ सुना खुत्रु मर्छ जय छाङ्छ एउटा मान्छे हो जय छाङ्छ सास फेर्छ खान्छ रुन्छ हाँस्छ अरू मान्छे भन्दा चा कति पनि फरक छैन र अरू मान्छे भन्दा भिन्न हुनै सक्दैन त्यसैले अरू मान्छे सर बाँच्छ र अरू मान्छेले जस्तै दिनगन्ती पुर्याएपछि खुद्रुक्क मर्छ जय छाङ्छ अजम्बरीको जुनी लिएर अविनाशीको आशीर्वाद पाएर अमृतको धारा पिउँदै कदापि आएको होइन जय छाङ्छ यो लोकमा त्यसैले नियमित प्रक्रियालाई सुकार्दै निश्चित उसले पनि एक यो दुनियाँलाई छाडेर जानै पर्छ छा, र फुसुक्कै मर्छ जय छाङ्छ कोही कस को मृत्यु को विकल्प छह कसई को मृत्यु को विकल्प छटक अभिनय को अंतिम दृश्य हो मृत्यु मंचन पक्ष पर्द लग्स मंच मेंसरी नद लग् एक दिन जय छांग को जीवन में कई शंका करोक छोड़कर परलोक गमन कर जन्मदै देख्नेहरूले भन्ने गर्थे जन्मदै देखे रुँदै आएको थियो रे धरतीमा भविष्य दरले भन्ने गरेका छन् रे हाँसै छोड्छ रे धरती खोई कसलाई थाहा होला र कस्तो मराई हुन्छ उसक। उसको तै पनि निश्चित छ उसको समय सकिएपछि अनन्त यात्रामा जुट्छ जुट्छ अर्थात मर्छ जय छाङ्छ चा। अर्थात् मर्छ जय छाङ्छ धन्यवाद चा। खुत्रु जय यो मृत्युचेतका अनुभूतिहरू किन लेख्छन् कविहरू होइन हाम्रो गन्तव्य त त्यही हो नि हामी जहाँबाट सुरु भए पनि अब नबुझ्दाखेरि अब मान्छेलाई रिस डाहा दुनियाँ हुने गर्छ तर हाम्रो गन्तव्य के हो अन्तिम गन्तव्य त्योभन्दा यो शाश्वत चिजलाई छोडेर त कोही पनि भाग्न सक्दैन त्यस कारणले हामीले कटोसू त यही हो त्यस कारणले यो मृत्यु चिन्तन गर्नुपर्छ एउटा यो दर्शन पनि हो होइन हामीले त्यसरी बुझ्नुपर्छ कि हामी एक दिन जान्छौँ त्यसकारणले वसिन्जेलसम्म हामी अब सबै बुझ्ने बैरावा हुनु पनि हुँदैन होइन राम जुन हामी कल्पना गर्छौँ भन्छौँ नि त्यस्तो किसिमकै हुनुपर्छ र अब अरूसँग बैरावा गरेर पनि त उसले लाने त त केही छैन होइन जति सुकै ध्वनि भए पनि हात त खाली नै जाने हो नाङ्गै जाने हो भने हामीले त्यो कुरोबाट चाहिँ अब पर हुँदैन यो चिन्तनलाई काहीँ राखेर नै हामी जुनै पनि कामहरूको गर सुरु गर्ने अब सकिन्छ लाइकै काम गर्ने नत्र भने कुबोलन नगर्ने अब त्यो किसिमले जानुपर्छ किनकि यो शाश्वत सत्यबाट त त कोही सक्दैन जसुकै धनी भए पनि गरिब भए पनिबाट त त्यो अन्तिम गन्तव्य त्यो हो त्योभन्दा पर त छैन त्यसै कारणले अब हामी जस्तो एउटा लेखन पढन गर्ने मृत्युचेतले कहिले काहीँ सदाइरहन्छ वास्तवमा यो कविता मैले धेरै मृत्युको कविताहरू पढेँ करिब पढेँ भने डेढ सय जति पढेँ मृत्युको कविता र कसरी अब यसलाई चाहिँ आफ्नोपनमा ल्याउने र आखिरमा त्यही हुन्छ भन्न मलाई गएर अब यो लेख्दाखेरि मेरो मिसीले नै गाली गरिन् यस्तो लेख्ने यो कविता भनेर तर उनलाई त्यो यो चेतको बारे थाहा थिएन जुन चाहिँ मेरो एउटा दर्शन चेत थियो त्यो बारे थाहा भएन अनि धेरै चे, मान्छेले चाहिँ भन्छ नि यो कविता मैले सुनाउँदाखेरि कुनै कुनै ठाउँमा हाँसेँ भने यस्तै हुन्छ कविता भनेर <laughs> तर बुझ्ने यसको गहिराई डेप्थ के हो र मैले के भन्न खोजिराखेको छु र हुने के हो साक्ष्वत चिन्तन त गर्नुपऱ्यो नि मान्छेले होइन यसमा यति गहिरो भन्छ चिन्तन राखेको छु मैले होइन एउटा दर्शन राखेको छु भने त्यसले त्यसरी ते बुझिदिनु पर्ने हल्का पारामा कति मर्छ हा भन्न हाँस्ने त्यस्तो किसिमको हुन्छ तर यसलाई गहिरेर बुझ्नु पर्यो र आफू माथि नै एप्लाई गर्नु कि म के मेरो अन्तिम डेस्टिनेसन गन्तव्य के हो त म कहाँ पुग्छु भन्ने कुरो चेत त हुनै पर्यो नि हामी त जानुभन्दा अगाडि नै हुनु अनि मृत्युमाथि मलाई अब जस्तो पहिला मन्जुल पनि लेख्नु भएको थियो मृत्यु कविता उहरूको सिरिजमा उनको पनि मैले धेरैवटा मैले पढेर लेखेँ तर यो कविता चाहिँ मलाई लिलाधर जगुडी भन्ने हुनुहुन्छ उत्तराखण्डको यो पटि असाध्य प्रेज गर्नु ओए कविता तैँले लेखिस भनेर यो हिन्दी पनि ट्रान्सलेट छ र भनौँ कि अहिले भन्छ नै मनोरम संसारमा म भनेर तीन भाषामा कविताहरू निस्किरहेको छ मेरो जुन चाहिँ इन्डियामा लेखेको कविता ट्राभल पोएम र कतारमा लेखेका ट्राभल पोएम र त्यसमा यो खुद्रुका मर्थ जय छाङ छ चा। अनि अथवा केही कविताहरू पनि छ राखेको त्यहाँ तिनमा गएर अङ्ग्रेजी नेपाली र हिन्दीमा छ अब अङ्ग्रेजीको चाहिँ भने चाहिँ प्रिफेस भूमिका अब पुलिचर प्राइजको एउटा जज हुनुहुन्छ मेरो साथी उहाँले लेखिदिनु भएको छ हिन्दी पार्टको चाहिँ लीलाधर जगुडी जो चाहिँ पद्मश्री अवार्डी हुन् अब राष्ट्रपतिबाट पाएका उनले उन लेखिदिएका ले ले ले ले छन् अनि नेपालीको चाहिँ अब दुर्गा प्रसाद श्रेष्ठ हुनुहुन्छ चा बनारसमा सम्पादक उहाँले नेपालीमा चाहिँ लेखिदिनु चा भएको छ भूमिका र अनि अब त्यो चाहिँ अहिले प्रेसमा गइरहेको छ सायद भन्छ अब कराइरहेको छ लीलाधर जगुडी जो उहाँ पनि अब अठहत्तर वर्ष जति बुझिसक्नुभयो उहाँले तेरो कविताहरू त्यो हेर्नुपर्छ मैले भनेर अब उहाँ एक किसिमले यही एउटा कविताले मेरो फ्यान भन्नुभयो कि उहाँको जीवन अलिकति दुःखद रहेछ होइन पहिरोले उहाँको परिवारै लगेको र अनि मृत्युमाथि चिन्तन गरिराख्ने रहेछन् उहाँ पनि अनि केही मृत्यु कविता मलाई पनि पढेर सुनाउनु एउटा प्रोग्राममा मैले यो सुनाएको थिएँ अनि त्यसपछि उसले चाहिँ अब पहाडी बोलाएर ढाप लगाएर क्याबात क्या क्या बात अब आज समयको कुरा निबन्ध शिल्पी नियात्राकार र कवि जय छाङछासित मन खोलेर बोलियो अब विदा माग्नु पर्छ सामाजिक सञ्जालमा पनि हुनुहुन्छ नि विदा माग्ने बेलामा घर देश परदेश जतासुकी आज जय छाङसाको आवाज गुन्जिएको छ केही त भन्नु छ नि होइन यसरी यहाँ बोलाएर मलाई यस्तो अवसर दिनुभयो जो चाहिँ देश प्रदेशमा पुराउने गरी अब त्यस्तो किसिमको म एक्लैको प्रयासले त हुँदैन यहाँ रेडियोसँग जोडिएको हुनुहुन्छ मलाई आफ्नो मित्र त्यो त्योभन्दा पनि सहिदय सम्झेर हाम्रो लेखन धर्मिता त एउटै हो भन्ने सम्झ जुन मलाई यसरी बोलाउनु भयो त्यसमा चाहिँ म आभार व्यक्त गर्छु सायद साथै रेडियो नेपालप्रति कृतज्ञता ज्ञापन गर्छु जसले मलाई यो अवसर दियो र मेरा श्रोताहरूलाई श्रोताहरूको कानसम्म पुर्याउने जुन अवसर मैले पाएँ त्यसको लागि म आभारी व्यक्त गर्छु श्रोता आजको उद्घारमा रहनुभयो बहुविधाका सर्जक जय छाङसा चा। उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् भन्दै उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै यो उद्गारबाट म रमेश पनि विदा माग्छु नमस्कार